प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि उहाँलाई आजबाट रेडियोथेरापी उपचार पद्धति सुरु गरिएको छ प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर कवीरनाथ योगीले फोक्सोमा देखिएको सेतोदा क्यान्सर भएको पुष्टि भएको जानकारी दिनुभएको छ उहाँले आजैदेखि रेडियोथेरापी पद्धति सुरु गरिएको पनि बताउनु छ प्रधानमन्त्रीलाई दमका कारण अक्सिजन कम भएको र त्यसैले फोक्सोमा इन्फेक्सन भएपछि क्यान्सर देखिएको डाक्टरको भनाइ छ फोक्सोले लिन सक्ने अक्सिजनका आधारमा कोइरा कोइरालालाई रेडियोथेरापी प्रयोग गरिएको योगीको भनाइ छ अमेरिकी चिकित्सकहरूले दुई हप्तामा रेडियोथेरापी पुरा हुने कार्यतालिका दिएको प्रधानमन्त्री कोइरालाको उपचारमा सँगै रहनुभएका डाक्टर करवीर नाथ योगीले बताउनु भएको छ डाक्टर योगीले कोइराला आगामी पन्ध्र दिनभित्र नेपाल आइपुग्ने बताउनु भएको छ उहाँले एक दुई व्यक्ति रहेक बाहेक अरूमा यस्तो रोग निको हुने दावी पनि गर्नुभएको छ आफूलाई क्यान्सर भएको पुष्टि भएपछि प्रधानमन्त्री कोइरालाले अमेरिकाबाट कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी आफ्नो अनुपस्थितिमा सरकारका कुनै पनि काम नरोक्न निर्देशन दिनुभएको छ यता विभिन्न राजनीतिक दलका नेताहरूले पनि फोन मार्फत प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेका छन् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि वाहनामा जनताको अधिकारलाई अङ्कुश लगाउने कुरा सह्य नहुने बताउनु छ अदालतको अवहेलना सम्बन्धी विधेयकको प्रसङ्गमा दाहालले सदन भित्र गम्भीर बहस गरिने बताउनु भएको छ पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता बाबुराम भट्टुराई र नारायण काजी श्रेष्ठको साथमा आज विराटनगर विमानस्थलमा संवाददाताको प्रश्नमा यसबारेमा अहिले धेरै बहस चलिरहेको छ उहाँले भन्नुभयो सदनभित्र पनि गम्भीर बहस हुन्छ हामी जनताको अधिकारलाई कुनै पनि बाहनामा अङ्कुश लगाउन दिने पक्षमा छैनौँ उहाँले भन्नुभयो पत्रकारहरूलाई मुद्दा लगाउन थालिसके भन्ने थप था प्रश्नमा उहाँले केही सङ्केतहरू राम्रो नदेखिएको बताउनु भएको छ उहाँले बाह्र बुधे सहमति अन्तरिम संविधान एवं शान्ति सम्झौताको मर्म र भावना अनुसार संविधान बन्नुपर्नेमा आफूहरूको जोड भएको बताउनु भएको छ त्यसैका लागि दबाव बनाइराख्न पाँच पार्टीबिच कार्यगत एकता गरिएको पनि उहाँले बताउनुभयो साथमा रहनुभएका नेता भट्टुराईले संविधान बनाउनका लागि नै सबैसँग छलफल र सहकार्य भएको बताउनुभयो भट्टुराईले संविधान सभा बाहिर रहेका मोहन वैद्यदेखि मधेसका सशस्त्र समूह र पूर्वी क्षेत्रमा क्रियाशील लिम्बुवानलाई सहमतिमा ल्याएर संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पढाइ बिगारेर राजनीति नगर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ दुई सालको एसएलसी परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको सम्मानमा नेभी सङ्घले पाल्पामा गरेको कार्यक्रममा मन्त्री निधिले कलिलो उमेरमा राजनीति गर्दा दुवैतिर असफलता हुन सक्ने बताउनु भएको छ उच्च शिक्षा हासिल गरेपछि मात्रै राजनीति गर्नु उचित हुन्छ मन्त्री निधिले भन्नुभयो कलिलो उमेरमा राजनीति नगरेकै बेस अर्को प्रसङ्गमा मन्त्री निधिले घोषित मितिमै संविधान जारी हुने दावी पनि गर्नुभएको छ संविधान जारी कर निरंतर काम कर का जारी भाई राजनीतिक स्थित प्राप्त होने देश को वििकासने मंत्री निधि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 वाइट हाउसले यो रकमले विपक्षी नियन्त्रित क्षेत्रको अवस्था सामान्य बनाउ बनाइराख्न र आतंकवादी खतरासँग लड्न मद्दत पुग्ने पनि उल्लेख गरेको छ र गै राती तथा आज बिहान भएको खेलमा जर्मनी अमेरिका बेल्जियम र अल्जेरिया विश्वकप फुटबलको अन्तिम स्वरमा प्रवेश गरेका छन् अमेरिकालाई एक शून्य गोलले हराउँदै जर्मनी समूह जीको विजेताको रूपमा नकाउट चढमा प्रवेश गरेको छ त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको गोलबाट घानालाई हराउन सफल भए पनि पोर्चुगलको विश्वकप यात्रा भने टुङ्गिएको छ अमेरिकासँग समान चार अङ्क भए पनि गोल अन्तरको आधारमा अमेरिका उपविजेता बन्दै अन्तिम स्वरमा प्रवेश गरेको छ पोर्चुगलले घानालाई हराए पनि अघिल्लो चढमा अघिल्लो चरणका लागि भने पर्याप्त हुन सकेन पोर्चुगलले घानालाई दुई एक गोल अन्तरले हराएको हो यस्तै गरी समूह यस अन्तर्गत आज बिहान भएको खेलबाट बेल्जियमले कोरियालाई शून्यका विरुद्ध एक गोलले हराएको छ जितसँगै बेल्जियम पनि अन्तिम सोह्रमा प्रवेश गरेको छ भने आजै बिहान भएको अर्को खेलमा रुससँग एक एकको बराबरीमा खेले पनि अल्जेरिया अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ इसका इस अपराह्न चार बजे को अर्पण खबर सको अनीता अर्यल विदा भं नमस्कार